चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य नमस्कार लागी, लागी, रेडियो से इन्टरनेट भएको दिउँसो घर बहाल वृद्धिको विरोधका व्यवसायहरूद्वारा स्वतस्फूर्त रूपमा बजार पसल बन्द बजार बन्द हुँदा ग्राहक मर्कामा यातायात भने सोचारू माओवादी गोलमेज सम्मेलन बाहे अन्य मां को संबोधन होना न सलय दक्षिण खनाल को भनाई सरकार आज सावजनिकंडोनेशिया सुमात्रा को एक जेलवा एक सौ पचास कैदी भागे इराकमा में आतंकारी हमला में कमती में एकतीस सुना को मृत्यु कैं मानस घाईत उपाधि कब्जा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 अब समाचार विस्तारमा घर बहाल वृद्धिको विरोधमा चितवनका व्यवसायीहरूले स्वत स्फूर्त रूपमा बजार बन्द गराएका छन् घर तथा जग्गा धनीले मनोमानी ढंगबाट शुल्क वृद्धि तथा दुर्व्यवहार गर्ने गरेको भन्दै नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले नारायणगण र चितवनका बजार बन्द गराएका हुन् दिउँसो दुई बजीबाट बन्द गर्ने घर बहाल उपभोक्ता मञ्चको पूर्व घोषित कार्यक्रम नै व्यवसायहरूले बजार बन्द गराएका हुन् अहिले केबीरबाट भनेश्चितकालीन रूपमा बन्द गर्ने उपभोक्ता मंचका अध्यक्ष प्रभात ढुङ्गानाले जानकारी दिनुभयो बजार बन्द भए पनि यातायातका साधन सञ्चालनमा भने कुनै रोक नलगाइएको कु ढुङ्गानाले बताउनुभयो बजार बन्द हुँदा ग्राहकहरू भने मर्कामा परेका छन् मंशले चितोनो उच्च माविको जग्गा भाँडा विवाद तथा नारायणगढ बजारका घरधनीले घर गर भाडामा गरेको उच्च मूल्यवृद्धिको सम्बन्धमा चौविस घण्टाभित्र समाधान नखोजे सम्पूर्ण व्यवसाय बन्द गर्ने समेत जनाएको छ बजार क्षेत्रका घरहरूले दुई वर्षको अन्तरालमा दसौँ प्रतिशत भाडा समायोजन गर्ने सहमति भए पनि एक सय पचास प्रतिशतसम्म भाडा वृद्धि गरेको मञ्चका अध्यक्ष ढुङ्गानाले बताउनु भयो चितवनोच्च माभिले मयादेवी कन्या कलेज अघिको जग्गा भाडाका लागि नयाँ टेन्डर आह्वान गरेपछि जग्गा भाडामा लिई व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यवसायहरू आन्दोलित बनेका हुन् मञ्चले हिजो प्रमुख जिल्ला समक्ष ज्ञापन पेश गर्दै चौबिस घण्टा अल्टिमेटम दिएको थियो चितवनमा करिब एघार घर बहाल उपभोक्ता भएको मञ्चको आकड आर रही गुस हो नेकपा एमालेका अध्यक्ष झरनाथ खनालले नेकपा माओवादीले राखेको गोलमेज सम्मेलन बाहेक अन्य मागको सम्बोधन हुन नसक्ने बताउनु भएको छ एघार बजे राजनैतिक सहमति पच्चीस बजे बादड़काउ फुकाउ आदेश र वर्तमान सरकार विघटन लगायतका माग सम्बोधन हुन नसक्ने उहाँले बताउनुभयो भरतपुर विमानस्थलमा संसारकर्मीहरूसँग कुरा गर्दै सबै राजनैतिक दलको सहभागितामा छिट्टै गोलमेज सम्मेलन हुने जानकारी दिनुभयो गोलमेज सम्मेलनमा समसामयिक राजनैतिक विषयमा छलफल हुने उहाँको भनाइ थियो देखनाले नेकपा माओले पनि चुनावमा भाग लिने बताउनुभयो निर्वाचन आयोगले शनिबार पनि फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ शुक्रबार बाहेक आइतबार र सोमबार मात्र समय बाँकी रहेकाले शनिबार पनि देशभरका निर्वाचन आयोगका कार्यालय खोलेर नामावली संकलनको काम हुने आएका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो यसअघि नामावली संकलन भरिएको ठाउँ जिल्ला निर्वाचन जिल्ला प्रशासन र नाम दर्ता गर्न आएका कर्मचारी खटेकाहरू केन्द्रमा गएर नामावलीमा नाम दर्ता गर्न सकिने आयोगले जनाएको छ असार मसान्तसम्म अठार वर्ष उमेर पुगेकाले आफूलाई पाएको पर्ने वली कानुन बमोजिम नागरिकताको प्रमाण पत्र प्राप्त नगरेको तर यसअघिको मतदाता नामावलीमा नाम छ भने सम्बन्धित गाविस या वडा कार्यालयमा सम्पर्क गर्न आयोगले ध्यानकर्षण गराएको छ गाविस कार्यालय नगरपालिकाको वडा कार्यालयबाट प्राप्त निवेदनको साथमा सिफारिस लिएर दर्ता केन्द्रमा उपस्थित भए नामावली भर्न सकिने आयोगले जनाएको छ सरकारले आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्दैछ सर्वेक्षणमा यो वर्षको बजेटको समीक्षा आगामी वर्षको योजना प्रस्तुत गरिनेछ यो वर्षको आर्थिक वृद्धि दर घट्ने सर्वेक्षणमा उल्लेख छ अर्थ मन्त्रालयले समयमा बजेट नआउनु उत्पादन क्षेत्रमा रास आउनु आया दर बढ़नु लक्ष्यअनुसारको राजस्व संकलन हुन नसक्नुलाई आर्थिक वृद्धि दर घट्नुको मुख्य कारण मानेको छ चालु आर्थिक वर्षमा देशको अर्थतन्त्र तीन प्रतिशतको दरले मात्र बढ्ने अर्थ मन्त्रालयले जनाएको छ इस वर्ष झंडे दस प्रतिशत मूल्य वृद्धि उसे उच्च हो नया आर्थिक वर्ष को बजेट आउन अर्थिक सर्वेक्षण सावजनिकार आज कार्यक्रम होना मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा तालिम लिएका एघारजना प्रहरी सहायक निरीक्षक दीक्षान्त समारोहमा कवच प्रदर्शन गर्दा गर्दै बेहोश भएका छन् चर्को घाम र शारीरिक कमजोरीको कारण कवच गर्दा गर्दै उनीहरू बेहोश भएका हुन् उनीहरूलाई प्रहरी स्वास्थ्य टोलीले आकस्मिक उपचार गरेको थियो प्रहरी सहायक निरीक्षकर्वो तालिम एक सय समारोहमा एक सय प्रहरी सहायक निरीक्षकको सहभागिता थियो नलपरासीमा मोटरसाइकलको ठक्करबाट जनाको ज्यान गएको छ परासे सुनौल सड़क खण्डको स्वाँठीमा लो साथ वा पाँच सात सात आठ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय लालदेव गर छेत्रीको ज्यान गएको प्रहरीले जनाएको छ नेकपा एमाले नौलप्रासीले आज नौलप्रासीको अरूणखोलामा जनसभा गर्ने भएको छ संविधान सभा निर्वाचन परिचालन अभियान अन्तर्गत प्रथम चरणको समापनको अवसरमा एमाले सभा गर्न लागेको एमाले जिल्लाध्यक्ष तिलक महतले जानकारी दिनुभयो मंगसिर चुनाव भएपछि एमाले जेठ तीन गतिदेखि संविधान सभा चुनावका लागि अभियान थालेको थियो जनसभालाई एमालेका अध्यक्ष झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ पानी पर्न रोकिएपछि बाढ़ी प्रभावित ठाउँको जनजीवन बन सामान्य बन्न थालेको छ पूर्वका झापा मोरङ सुनसरी रौतहट तथा पश्चिममा बाँके बर्दिया लगायतका क्षेत्रमा वर्षा रोकिएसकै नदी तथा खोलामा बाढ़ीको सतह घटेपछि स्थिति सामान्य बन्न लागेको हो रौतहटमा बागमती र लालबकेया नदीमा बाढीको सतह घटेपछि डुबा नभए पनि कटान भनी भइरहेको छ गौर गौर नगरपालिकाको वडा नम्बर छ टिकुलिया टोलमा रहेको लालबकया नदीको बाँध भत्केर सदरमुकाम जलमग्न भए पनि बाँध अस्थायी रूपमा बनाइएपछि अहिले सदरमुकाम खतरामुक्त रहेको छ वडा नम्बर सातमा नदी कटान भएर पनि नदी नियन्त्रणकाले बाह्र पारवानीपुर सेना प्रहरी लगायतको टोली कटा नियन्त्रणको प्रयास गरिरहेको छ पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाह्रको पिप्रासिमरामा पुल भाँसिएको ठाउँमा अस्थायी डाइभर्सन बनाई गाडी सञ्चालन गर्न लागि छ मिहिबार बेलुकादेखि बस र साना गाडीलाई डाइभर्सन हुँदै पठाइए पनि मालवाहक गाडी ओहोर गर्न सकेका छैनन् बाँकेको राप्ती नदीमा पानीको सतह घटे पनि होलियाको टेपरी पिप्राहवा राप्ती पारेको गङ्गापुरको भोजपुर र मटयाको भगवानपुरमा बाढी पसेको छ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 सुनको भाव यो हप्ता अठार सय बढेको छ आइतबार अडचालिस हजार छ सय रुपियाँ रहेको सोनको भाउ त्यसो त उतार चढाव हुँदै बिहिबार तोलाको पचास हजार चार सय रुपियाँ पुगेको हो शुक्रबार पनि बिहिबारकै भावमा कारोबार भएको नेपाल सोन चाँदी व्यवसाय जनाएको छ अन्तर्राष्ट्रिय बजारमा नै यो हप्ता भाव बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो चाँदीको भाउ पनि यो हप्ता तोलामा तीस रुपियाँले बढेको छ आइतबार प्रति तोला आठ सय रहेको चाँदीको भाव शुक्रबार आठ सय कायम भएको छ अब अबपाल अर्पणको अर्पणजना हाम्रो प्रश्न छ चुनाव पारदर्शी बनाउन तथा चुनावबाट स्वच्छ छवि भएका इमान्दार व्यक्तिलाई चयन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको सुझाव प्रति तपाईँको विचार के छ उपाय अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप पीओएलएल पोल टाइप करी आपूर्क उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान सकू अर्पण जनआवाज को मतपरिणाम हरेक सांझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने ोपाल ट्राफिक खबरको सम्पूर्ण सड़कको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नानगढ चेटना सडक खण्ड खुला रहेको छ नारायणगढ़ मोगलिन सडक खण्ड मुगलिन ओबिसे काठमाण्डु सड़क खण्ड र नानगढ़ प्राचे बोटो सडक खण्ड पनि खुल्ला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यालयबाट प्राप्त भएको हो ट्राफीक खबार। ट्राफीक खबार। ट्राफीक खबार। ट्राफिक खबर को साथ मा फोटो पॉइंट फोल डिजिटल कलर लाब एंड डिजिटल फ्लेक्स प्रेंट रत्ननागर एक सो राचोग चितो अन फोन नमर सुने चपन पास तिर सथी सुने तिर सथी मवाल नमर अंचन भी पास पचास एक सथी सास तिर चालीज अब उन् इन्डोनेसियाको उत्तरी सुमात्राको एक जेलबाट एक सय कैदी भागेका छन् उत्तरी सुमात्राको मैदान सहरमा रहेको तान्जुङ गोस्ता जेलमा बिजुली र पानीको आपूर्तिलाई लिएर भएको प्रदर्शनको क्रममा ती कैदी भागेका हुन् भाग्ने कैदीमध्ये केही आतंकवादीको भियोग लागेका पनि छन् जेलमा बाँकी रहेका कैदीले जेलमा आगो लगाउनुको साथै पन्ध्रजना जेल अधिकारीलाई नियन्त्रणमा लिएका छन् प्रान्ते प्रहरले भागेका मैदानहरू प्रान्त जोड्ने सडक बन्द गरेर कैदीको खोजी भइरहेको जनाएको छ स्थानीय संसार माध्यमले दसजनालाई फेरि पक्राउ गरेको तथा जना जेल कर्मचारी र दुईजना कैदीको ज्यान गएको बताए पनि प्रहरी यसको पुष्टि गरेको छैन चार सय जनाको क्षमता रहेको तान्जुङ गोस्ता जेलमा दुई हजार बढी कैदी रहेका छन् इराकमा भएको आतंककारी हमलामा कम्तीमा एकतिस जनाको मृत्यु भएको छ बुधबारबाट शुरू भएको मुस्लिमहरूको पवित्र पर्व रमदानको बेला विभिन्न मस्जिदमा गराइएका आक्रमणबाट अरू कैं मानिस घाइते भएका छन् रमदान पर्व मनाइरहेका बेला भइरहेको आतंककारी गतिविधि रोक्न सरकारले सुन्ने बाहुली क्षेत्रका मस्जिदहरूमा कड़ा सुरक्षाको व्यवस्था गरे पनि आक्रमण नरोकेको अधिकारीहरूले बताएका छन् गत अप्रेलदेखि एकासी बढेको हिंसात्मक घटनाका क्रममा इराकमा हालसम्म कम्तीमा छब्बीस हजारको मृत्यु भइसकेको न्युयोर्क टाइम्सले जनाए सन्न को अंत्य रोको सियाारा सुनी मुस्लिम बीच को संघर्ष पुनः इस अप्रील में शुरू अब खेल समय सार त्रिकोणात्मक क्रिकेट श्रृङ्खलाको बादी भारतले जितेको छ टिनिराटको क्विन्स पार्क ओभल मैदानमा श्रीलङ्कालाई एक विकेटले हराउँदै भारतले उपाधिमा कब्जा जमाएको हो दुई सय रनको लक्ष्य भारतले नौ विकेटको क्षतिमा दुई बल बाँकी छ भेटायो भारतको जितमा कप्तान महेन्द्र सिंह धोनी नायक बने अन्तिम ओभरमा पन्ध्र रन आवश्यक परेको बेला धोनीले दुई छक्का र एक चौका हान्दै टिमको जित सुनिश्चित गरेका हुन् बाहन बल खेलेको धोनीले पाँच चौका र दुई छक्का सहित नट आउट रनको योगदान गरे रोहित शर्माले टिमका लागि सर्वाधिक अन्ठाउन्न रन जोडी त्यस्तै सुरेश रैनाले बत्तीस र दिनेश कार्तिकले तेइस र शिखर धवनले सोह्र रन बनाए श्रीलङ्काका रङ्गना रहंगा, हेरातले चार सामिन्दा इरांगाले दुई तथा शुंग... लकमल एंजलो र रिद मालिंगा सामान एक एक विकेट लिये पैले बैटिंग श्रीलंका अड़चालीस दशमलव पांच ओवर में दुई सौ एक रन बनाएर अल आउट भ्रीलंका का कुमार सांगाकारा लाहिरो लहरू थिरीम छिश रन को योगदान करे भारत का रवीन्द्र जडेजाज ने चार तथा रवीन चंद्र अश्विन भुवनेश्वर कुमार और ईशांत शर्मा ने सामान दुई, दुई, दुई विकेट लिये भारतीय कप्तान धोनी प्लेयर अफ दैच तथा भुवनेश्वर कुमार सीरिंज भ घर बहाल वृद्धिको विरोधमा चितवनका व्यवसायहरूद्वारा स्वतस्फूर्त रूपमा बजार पसल बन्द बजार बन्द हुँदा ग्राहक वर्कामा यातायात भने सोचारू माओवादीले राखेको गोलमेल सम्मेलन भएका नेमाको सम्बोधन हुन नसक्ने माले दक्षिण खनालको भनाई सरकारले आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्दै इण्डोनेसियाको तरिस मात्राको एक झेलबाट एक सय पचास कैदी भागे इराकमा भएको आतंककारी हमलामा कम्तीमा एकतिसजनाको कम मृत्यु कयौं मानिस घाइते र त्रिकोणीय क्रिकेटको बाधी